Ha ha ha ha! त्यन्त गाउँले दाजुभाइ दिदी बहिनीहरू यो लोकेलाई आज पटवल बनाएर पठाछन् है एकदम अत्यन्तोक हटियो त्यसलाई के बनाएर पठायो रे यो मैला दाई पनि कस्तो कुरा गर्छ भने मलाई कटुवाल बनाएर पठाएको छन् के अक्क कटुवाल बनाएर पठायो त्यसलाई हुनु चाहिँ त्यो त्यसैले पनि कट्टु लगाएको छ त्यही भएर कटुवाल बनाएको होला त यो बुढाको चाहिँ पाँच पैसाको बुद्धि छैन होला कटुवाल भनेको कटु लगाएको भन्यो होला कटवाल गाँ गाँ क्या गाँव गाँव फोक् क्या विषय में कटवाल बना तेर लिया नी पे क्या विषय बनाने बुढ़ा हिजो भर्खर देश देशमा महान त्यागरने शहीद हर को चैनित दिवस शहीद हर को स्मृति दिवस शहीद दिवस सको हाई अज हम नेताजी पुरस्कार वितरण सहित सहिद लाई रकम वितरण गर्ने रे है अनि त्यसपछि त्योभन्दा अघि चाहिँ सहित सम्बन्धी कविता प्रतियोगिता पनि गर्ने अरे है त्यही भएर सबैजनाले कविता लेखेर को बारेमा भन्न आउनु होला भन्दा हिँड्यो क्या माइला त्यो त्यो साइटको बारेमा कविता लेखनी त्यो म लेख्न गइहाल्यो है त्यो त्यो त्यो म सियो फर्स्ट होला दायाँ बायाँ कुरै छैन ल म चाहिँ त्यो कविता लेख्न हिँड्यो भनेपछि हिँड्यो हिँड्यो ल जाऊ जाऊ लेख ल है सबैजनाले लेख्नु होला है कविता सम्पूर्ण सोर्डाहरूलाई हँसाउने हँसाउने हँसाउने यो चाहिँ अरे उसमा चाहिँ के छ भन्दाखेरिमा यति बेला चाहिँ रिमिक्स हल्का एक्टिभी रिपोर्टर भएको कुरो जानकारी गराउँछु होइन एउटा टेलिभिजनले भ्याट्टै लिइदिइहाल्यो क्या चितवनमा चाहिँ फेरि च्याउ सामान छ त हो टेलिभिजन पनि त्यही भएर यो चाहिँ शहीद दिवसको उपलक्ष्यमा चाहिँ सम्पूर्ण नेताहरूको चाहिँ एक्सक्लुसिभ कुराकानी चाहिँ रिमिक्सले लिएर आइरहेको छ त्यही भएर यो एक्सक्लुसिभ कुराकानीमा चाहिँ तपाईँहरू सम्पूर्णलाई ह्याप्पी ह्याप्पी स्वागत छ होइन अनि चाहिँ विषय चाहिँ छ यो सहित सम्बन्धी होइन सम्पूर्ण नेताजीहरू हुनुहुन्छ सबै नेताहरूलाई चाहिँ एकमुष्ट स्वागत चा, छ है नेताजीहरू पुरा वर्तमान धन्यवाद धन्यवाद आज सबै नेताहरूलाई एकैसाथ चाहिँ एकैचोटि सुन्न मिलेन होइन त्यही भएर चाहिँ म पालै पालो सोध्ने विचार गर्दैछु के सबभन्दा पहिला चाहिँ हाम्रो गोलेजीबाट सोध्छु होइन अनि शहीद दिवसमा शहीदहरूले महान त्याग गरेछ के होइन अनि त्यो शहीदहरूको लागि तपाईँहरूको सुनाइदिनुहोस् न तर हामीले चाहिँ अहिले हाम्रो पार्टीको तर्फबाट अनि सम्पूर्ण देशकै तर्फबाट पनि शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौँ त्यसमा चाहिँ हाम्रो शहीद परिवारको मान्छेहरूलाई पनि यही चौतारीमा भेला गराउने असाउने चौतारीमा ल्याइसकेपछि उनीहरूलाई सम्मान गर्ने शहीद परिवारलाई हामीले चाहिँ कुरा के छ भने यही कार्यक्रम राखेका छौँ 25-40 त्यो पैसन सबैजनालेजले आफ्नो तर्क दिइसक्नुभयो होइन अनि त्यही पछि चाहिँ अब उहाँको कुरो सुन्दाखेरि चाहिँ सम्मान चाहिँ मिठो होला जस्तो छ होइन अनि त्यही भएर अब चाहिँ अर्को नेताजी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गरौँ होइन अनि स्वागत छ कामचन्द्रजे धन्यवाद भाइ अन्त यो शहीद दिवसमा तपाईँहरूको बार, तर्फबाट चाहिँ कस्तो एजेन्डा आउँदैछ त एजेन्डा के छ भन्दाखेरिमा अब जुन शहीदलाई शहीद परिवारलाई हमें सम्मान को कार्यक्रम रखा छो वहाँ असौने चौतारी में आईपुगन तेरी आई सके वहाँ हम पार्टी ने निकाय जोड़ झाम का साथ तामझाम का साथ आर्थिक सहयोग नगद तथा अन्न कुरा सम्मान करने कार्यक्रम रहो तर्फ बाद भाई निकेना त्यस्तै फेरि पनि अब नेताजीहरू धेरै हुनुहुन्छ समय निकै कम छ होइन त्यही कम भएको मौकामा होइन यति बेला चाहिँ म फेरि अर्को नेताजीलाई सोध्न चाहन्छु होइन अनि तपाईँहरूको तर्फबाट चाहिँ पार्टीको कुराको लागि चाहिँ के छ नि त पहिला त वेलकम छ है वेलकम छ तपाईँलाई मैले निश्चित रूपमा मैले भाइलाई पनि मने नि हाम्रो वेलकम छ भन्ने मान्यता मैले हाम्रो पार्टीको छ मैले वेलकम गर्नु भएको चाहिँ यसरी गरिरहनु होला मैले भोलिका दिनमा पनि हामीलाई तपाईँको वेलकम खाँचो छ मैले वेलकम गर्नु नभुल्नुहोला भन्ने मान्यता म नै हाम्रो पार्टीको छ आज तपाईँको पार्टीको चाहिँ मान्यता खतरा छ होइन तर त्यतापट्टि चाहिँ नलागौँ कि अहिले चाहिँ शहीद दिवसको अवसरमा चाहिँ शहीदहरूलाई चाहिँ कसरी सम्मान हुँदैछ त्यो कुरो चाहिँ सुनाउँ कि मैले निश्चित रूपमा हाम्रो महान् नेपाली जनता महान् शहीदहरूको लागि मैले हाम्रो पार्टीले झन् व्यवस्था गर्ने कुरै आएन मैले हाम्रो पार्टी त झन् बढी शहीदहरूप्रति समर्पित हुने पार्टी हो मैले त्यसैले अब हामी सबैले मैले चाहिँ नि हँसाउने चौतारीमा सम्पूर्ण शहीद परिवारलाई भेला गराएर मने कविता प्रतियोगिता पनि राखेर रा। मैले उहाँहरूलाई सम्मान दिँदैछौँ भन्ने मान्यता म नि हाम्रो पार्टीको छ भइरहन्छ हुन्छ र पछि पछि पनि भइरहने छ मैले हाम्रो पार्टी सद्दा स्वर्बद्ध जनताको लागि मैले जनताको भलो गर्नको लागि अगाडि बढ्छ भन्ने मान्यता म नै हाम्रो पार्टीको छ तपाईँको पार्टीको चाहिँ मान्यता खतरा रहेछ नेताजी हो ठिकै छ यो मान्यता चाहिँ यसरी नै कायम बन्दैचाओस् होइन ऊ चाहिँ अर्को नेताजी हुनुहुन्छ मसँग होइन राउन्डिङ हान्दैछु क्या फेरि नेताजीहरूसँग नेताजी भने त्यसपछि ने ने फेरि अब तपाईँको चाहिँ विशेष एजेन्डा चाहिँ के छ क्या यसमा वर्तमान पृपक्षमा क्ष दिवस को अवसर में जो सम्मान सम्मान आज रहने शहीद हमी ले नगद का साथ नगद दुई लाख रुपया दिने योजना का साथ अगड़ी आई वर्तमान परिप्रेक्ष में शहीद परिवार को भलो करना हमी निकर्तमान परिप्रेक्ष में आश वहां रकम घोषणा कर दूंभ क्या अनेकबहादुर हामी सब कार्यक्रम प्याकेज छ हाम्रो छ नि हामी आएको छौँ अझै पार्टीको चाहिँ एउटा आन्तरिक बैठकबाट चाहिँ सबै पार्टीले आज चाहिँ सहयोग हेपी दिन जस्तो छ कि अनि अब त्यस्तै आफ्नो नेताजीलाई नै सुनौ कि नेताजी हो तपाईँको तर्फबाट के छ त त्यस्तो आरे बाप्रे बाप तो हमारा मधेश को दल छे तो उसको तर्फ बा हम सम्पूर्ण शहीद को सम्मान करने हम धेरे सम्मान कर जो भ्रष्टाचार कर पैसा हमी संग छी नगद दस हजार रुपया शहीद परिवार को सम्मान करने बुझ्नोस तो हम पार्टी ये लगनशील भर उसद को सम्मान कर ऊ मधेसमै अहिले आगो पनि त्यति बल्ल पाएको छैन त तपाईँहरूले त सहिदको लागि हितको लागि लड्ने पार्टी त हाम्रो छ भन्ने बुझिहाल्नु छ यति बेला धेरै नेताजीहरू हुनुहुन्थ्यो होइन यो एक्सक्लोसिभ कुराकानीको चाहिँ टाइम ह्याङ भइसकेको छ होइन त्यसैले यो टाइम ह्याङ भइसकेपछि पनि तपाईँहरूसँग बस्नु चाहिँ उचित हुँदैन कि त्यही भएर चाहिँ यति बेला चाहिँ म हल्का छुटिन्छु होइन You are watching so much fear and your neighbour! I'm being so wicked! Bringing something down here... No no when I have no doubt about you... ...you can destroy your been chased and water after looming since the age that you are living the same harm! त्यो सुनाइदिएर गएर चाहिँ नि यो नाति नातिनाहरूले चाहिँ नि ओहो रमाएर हेर्नुहोस् कुरो छोडिदिनुहोस् अहिलेको जमानामा के भएको युवाहरू चाहिने कुरातिर ध्यानै नदिने नचाहिँ कुरातिरबाट बढी ध्यान दिनी के भयो पण्डितजी हरे कृष्ण हरे राम मरे पछि परम धाम नारायण नारायण नारायण नारायण नारायण हजुरबा यह जमा देन ये भैस बिग्री सकेंगे ये जमा नक यहाँ राम काम करने मन को दिन हो राम करने को दिन होगा यहाँ राम कर ओरिजिनल स्वस्थ सुना रिस रात आखिर हेने नाती सुनाए पे खुशी होना था हरे कृष्ण हरे राम मारे परमधाम तिनी खुशी पारने को लगी डुप्लिकेट स्वस्थी सुना पड़े हो बाध्यता तपाईँले बुझिदिनु होला नारायण हरे कृष्ण हरे रामे परम धाम नारायण नारायण नारायण नारायण नारायण अब तपाईँलाई चाहिँ मैले त्यो युवाहरूलाई जस्तो त्यो झुटो सोच्तानी सुनाउन सक्दिनँ त्यसैले हरे कृष्ण हरे रामेपछि नारायण तपाईँलाई चाहिँ म राम्रैसँग ओरिजिनल सोच्ने सुनाउँछु नारायण नारायण हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण ना ना। मार्जी आज्ञा गर्नु चाहिँ हे गस्ती मुनि <laughs> अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम हँसाउने चौतारी एकैछिनको विश्रामपछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ रेडियो अर्पण सँगै होला। विश्रामपछि पुन स्वागत छ अहिले तपाईँ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा, मेगा हर्समा कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ कार्यक्रमको बाँकी अंश वेलकम टु दी कमब्याक वेल हामी जति बेला छौ हस्नौने चौतारीमा शहीद परिवारहरुको उपस्थिति टन्नै छ अगाडि लर्को लागिसकेको छ अले त्यसपछि त्यस्तै अ कविता प्रतियोगिता पनि छ र सुटुक्का एउटा शहीद परिवारका पितासँग कुराकानी गर्छौ स्वागत छ तपाईंलाई यस हट बिड शहीद दिवस स्पेशल कार्यक्रममा धन्यवाद धन्यवाद आश अनि तपाईँ त सहिद पिता होइन अनि वास्तवमा चाहिँ के भएको थियो कसरी चाहिँ तपाईँको चाहिँ छोराले सहयोग प्राप्त गर्नु अब कोहारी भन्ने कोहारी भन्ने हेर्नुहोस् अब एकै बेला नै डुबु ढेकी बोकेर बेच्न हिँडेको थियो बेच्न त के हिँडेको थियो गाडी ल्याएर चाहन्थ्यो पछि अब आफू राजनीतिक पार्टीमा लागेको मान्छे नेताहरूले चुप्ला चुप्ला देशको लागि लड्या भन्नुपर्छ सहिद घोषणा गर्नुपर्छ अब भनेर बाटो बन्द गराइदियो अब बाटो बन्द गराइसकेपछि त मेरो छोरो सहिद भयो तर यो कुरो कसैलाई नभन्नु है के हो यहाँ यतापट्टि नला नेताहरूले फेरि उल्टो उल्ट मेरै कि देखाइदिनु मेरो छैन कि यो देशको नेताहरू त खतरा छ त डराउनु पर्छ नि त देशको नेताहरूसँग चाहिँ अरूसँग डरा होइन कविता प्रतियोगिता सुरु भइसकेको छ सहिदको न्द्रित कर सम्मान करने कार्यक्रम शहीद कोविता प्रतियोगिता मिस्टर लोक प्रसाद जोरदार ताली बजाऊ वास्तव धन्यवाद धन्यवाद धन्यवाद सब जना धन्यवाद <laughs> अब सहिदको विषयमा कविता भन्न लागिरहेको छु हे वीर सहिद हे वीर सहिद देशको लागि प्राणको आहुति गर्यो तिमीले तर देश बनेन नेताज्यूको भुणी बन्यो नेताज्यूको घरको आफ्नै बुढी बन्यो भुँडी बन्यो है अनि त्यसपछि नेताहरूले पाडो चढेर हिँडे पझेरो चढेर हिँडे है अनि पाहाडो पझेरो सबै चढ्न पाउने यस्तो भाग्यमानी नेताहरूलाई सहयोग बनाइदिने हे वीर सपुतहरू तिम्रो आँसुले पोले पनि नेतालाई नै पोलोस् हामी जनताको लागि चाहिँ केही दुःखको कुरो नबोलोस् हामीले चाहिँ सही भनेर मानेकै छौँ देशको सपुतमा छानेकै छौँ वर्षमा एकचोटि भए पनि सम्झेकै छौँ हस्त धन्यवाद <laughs> <laughs> कविता मूल्याङ्कन कमिटीले पक्कै पनि हेरिरहनु भएको होला कस्तो भयो भनेर होइन अब चाहिँ अर्को कविताको साथमा आउँदैछन् मिस्टर माइला त्यो त्यो त्यो सबैजनालाई त्यो एकदमै स्वागत ल त्यो त्यो साइडहरू त्यो त्यो त्यो साइडहरू त्यो देशको लागि धेरै पसिना बगायो त्यो पसिना होइन क्यारे त्यो देशको लागि जनताले पसिना बगायो तर तिमीहरूले रगत बगायो त्यो हे साइडहरू हे वीर साइडहरू हे हे साइडहरू हे वीर साइडहरू त्यो त्यो तिमीहरूले देशको लागि धेरै गरेर ल्यायौ ल त्यो त्यो त्यो के मात्रै गरेन तिमीले ल त्यो साइड भनेकै त्यो देशको लागि जे पनि गऱ्यौ जनताको लागि पनि गऱ्यो है त्यो एउटा दुइटा साइडहरूले त पहिला पहिला त्यो मेरो घरको पराल पनि ठुटिदिन्थ्यो है त्यो त्यो देशको लागि नि गऱ्यो गाउँको लागि नि गऱ्यो है त्यो कतिले बाटो बनाइदियो साइडहरूले है कतिले त्यो त्यो त्यो बाटोघाटो बनाइदियो पुल हालिदियो कतिले पानी झारिदियो त्यो त्यो त्यो, त्यो साइडले चाहिँ त्यसको लागि धेरै गर्यो होला अहिला दाई तिम्रो दिमाग फुस्किया सहित भने त मर्या मान्छे हो बुढा मान्छेले सुन्दाखेरि नि के भला भन्ने कुरो मिलाउ बुढा किलो मिलाउ त्यो त्यो त्यो, त्यो के भन्छ त्यो त्यो साइड भनेको मरिसकेको हो त्यो त्यो, त्यो अहिले के गल्ती भएकोमा त्यो त्यो सच्याउन चाहन्छु ल त्यो साइडले गर्यो भनेको होइन त्यो साइड चाहिँ साइड हुनुभन्दा पहिला चाहिँ त्यो त्यो त्यस्तो विकास गर्यो भनेको हस्ट मेरो कविता सक्यो धन्यवाद माइलाले <laughs> निकै नै हँसाए हँसैदको वास्तविक परिभाषा नै माइलाले सायद बुझेका रहेनछन् सहिद भनेको चाहिँ के भन्दाखेरि माइलाले चाहिँ बुझेछन् ठीक अब को क्रम में आप कविता लिख राम का जल्दा बल्द शांति सुरक्षा का पहरेदार नाके मेर कविता को शीर्षक हिजो भूपी ने भया थे बिहान मिर्मिर मारा झरे न गई बंदी देश दुई चार सबूत मरीर न गए मैं शहीद होना को इच्छा छह में जागिर खाएं कहीं देश को लड़न पाइव माननीय गोली थाप्न तैयार थे आज भोल मेरे श्रीमती ने कचकच करे ग ग गोली था छाती अगाड़ी तेरसा सक अब तरबारे भैया घरबारे भैसे बाल मचा पालन पे त्यसैले अब चाहिँ आगामी दिनमा यो नाके हौलदारको नाम चाहिँ कहिल्यै शहीदमा पर्ने छैन अनि कसैले पनि शहीद दिवसमा यसरी सम्झना गर्ने छैन हुनु त शहीद जस्तो पो हुनु हामी जस्तो के काम लाई सबैले मान्छन् हामीलाई चाहिँ कसले पो छान्छन् त्यसैले कहिले काहीँ पीडा लाग्छ आफू सहिद हुन नपाएकोमा तर पनि फेरि सोध्छु म पनि त एउटा जिउँदो शहीद नै त हो नि फेरी फिर सोच्छू मनी तो एवं जीवनो शहीद नहीं तो हुने श्रीमती ने इसो ओसो उस जे भो ते मंद कर भने होने उसको अगाड़ी जान डर लग् किऊली टिपे उन्ना टिपे कसौड़ी उठाएर आगो में लगे भात पक्का युगर उगर यहाँ नारी के खटन चलि ठावे मचि रहे पनि पनि घरको कति देशको पनिोक्नु त के भन्ने म आइसकेका छु धन्यवाद कविता धेरै पोलिरहेको छ तर पहिला एकछिन यहाँको काम यति बेला चाहिँ निर्णायक निर्णय आउँदैछ र यो निर्णय आउनुभन्दा पहिला एकैछिन चाहिँ खालि टाइम छ पाँच मिनटको लागि अब यही मौका हो कि यही मौकामा चाहिँ मैले केही गरेन भनेर चाहिँ होइन त्यसको लागि चाहिँ निकै नराम्रो हुँदो रहेछ अब सहिदलाई सम्मान रे सबै कोही चाहिँ नि भैँसी जादा जाँदा भिलबाट लडेको परिवार छ कोही चाहिँ गाडीले हानेको परिवार छ यस्ता यस्तालाई मात्र शहीदको सम्मान पाउने अनि त्यो हाम्रो उतापट्टिको हजुरबाहरू त्यस्तो ओरिजिनल वास्तविक चाहिँ ऊ हुने यो कुरो चाहिँ उडाजो सेवालाई चाहिँ भन्नैपर्छ कि सेवा नमस्ते होइन है नमस्ते आश गर्नुहोस् ओडा दोस्रे मेरो कुरो सुन्नुहोस् है वास्तवमा आज शहीदलाई सम्मान गर्ने भनेर राष्ट्रबाट पैसा आएको रहेछ होइन तर नेताहरूले चाहिँ कोही भिडबाट लड्नेलाई कोही गाडी दुर्घटनामा पर्नेलाई शहीदहरूलाई चाहिँ त्यस्तो परिवारलाई पैसा दिँदैछ सम्मान गर्दैछ होइन त्यो सम्मान कार्यक्रम चाहिँ हँसाउने चौतारीमा चलिरहेको अहिले तपाईँले केही गर्नुहोस् यो गाउँको नाक राख्नुहोस् बुढा होइन भने चाहिँ गोडा जस्तै भएको काम लागेन क्या तपाईँ होइन के भन्छ अहिले साँचो भने हो तैले होइन मैले नमस्ते गरेस बुढा सुरुमै नमस्ते दिएको होइन है ठिकै छ नि त होइन भुल्ने पाइन्छ नि त मेरो होइन ल हिँड त हिँड होइन कि नेताले गर्न खोजे कि होइन देश त बिगारेको के गाउँ पनि बिगारियो है होइन छोडिदिनु कि म होइन वडा अध्यक्ष त म है नेताहरू तिमीहरूले गर्नु खोजे कि होइन त्यो माइक यता ल्या होइन होइन यिनीहरूले गर्नु खोजेको कि होइन म भन्छु कि होइन नेता अनि तिमीहरूले चाहिँ गर्नु खोज्यो कि अनि तिमीहरूले जो भाइ त्यसलाई चाहिँ सम्हाल्ने होइन तिमीले चिने बोला है वडा असै हुन्थ्यो म होइन चिने खु अनि किन बोल्यो भन्दा तिमीहरूको अनि ओडा दस म आडाँदैछु हो ओडा दसैँ भन्ने फुर्ती नलाउ के काम गरे सोल्टे काम गरे काम गरेँ नि हौ ठिक छ नि त है यो सगर है क्यान्सिल गर अनि तिमीहरूलाई वास्तविक सहित परिवार चाहियो हो ल अनि यिनीहरू त देशको भिजेतै गर्ने भयो के अरे अरे बाइके यो समान सामान केही हुँदैन जाने कुरो <laughs> आभो यो ओडा दक्ष बाटो बडो झङ घेरै पो आए त बाबै के भएछ है झन् कविताले फर्स्ट पुरस्कार पाउँथे कि भनेर त सबै नेताहरूलाई पो लिएर गएँ भने <laughs> नेताजीहरू तपाईँहरूको काम चाहिँ मलाई नै चित्त बुझाएको थिएन यो गाउँमा भएको ओरिजिनल शहीद परिवार भनेको जम्म दुईवटा परिवार हो कि हेर्नुहोस् यो भाउजूलाई हेर्नुहोस् त यहाँ ए भाउजू तपाईँहरूको नाममा आएको पैसा छ नि होइन त्यो डुप्लिकेटतिर आफ्नो पार्टीको कार्यकर्ता आफ्नो पार्टीको सहिदलाई बाँडिदिएको थियो के तपाईँ बोल्नु पर्दैन यस्तो बेलामा बोल्नुहोस् न भो बो बाबु भो सहिदको नाममा आएको पैसा पार्टी लाने दिनुहोस् भो पर्दैन जो मान्छेसँग मैले जिन्दगी बिताउनु पर्ने थियो उनी मरेर आज शहीद भइसक्यो यो देशमा शहीदको सम्मान कहिले भएको छ र पटक पटक युवाहरूले देशको लागि आफ्नो ज्यान गुमाउँदै आए आफ्नो घर परिवार सम्झेनन् आफ्नो श्रीमती सम्झेनन् मर्नेहरू त मरेर गइहाले पीडा त हाम्रै छ तपाईँले बुझ्न सक्नु मेरो पीडा क्या नेता पाएछ देशले वा सहितको नाममा आएको पैसा कार्यकर्तालाई बाँध्ने पर्दैन मलाई चाहिँ लैजानुस् तपाईँको सहयोगहरू हाम्रो होमगाडको घरमा हिँड आश हो त अन्त हाम्रो ओमकार हजुरमा त्यत्रो छैन जम्मा देखेको एोरा त जो कति सत्र साल कि कति सालमै बित्यो भने होइन होइन हो के रे अनि हिँड नभए अनि वास्तविक सहयोगको अवस्था देखाइदिऊ नेताहरूलाई है हिँड ए नेता देखाउ तिमीहरूको आँखाले हेर यहाँ किन्ने पैसा छैन यिनीहरूसँग टाढो बनाएर सुधान् होइन बिरामी छौ कि के हो होइन है हेलो बिरामी छौ कि क्या बिरामी <laughs> <laughs> भन्नु के सत्य भन्नु नारायण होइन आज यति नेताहरू मेरो घरमा किन आए बाबा ओम्कार <laughs> <laughs> हजुरबा केही भएको होइन होइन शहीद परिवारको नाममा आको सम्मान चाहिँ नेताजीहरूले आफ्नो पार्टीको कार्यकर्ताको परिवारमा चाहिँ वितरण गर्दै हुनुहुन्थ्यो त्यही भएर उहाँलाई वास्तविक शहीद परिवारमा चाहिँ ल्याइदिएको कि हरिम होइन ए पाजी नेता हो तिमीहरूको बुद्धि किन यैसाको पनि आएन होइन तिमीहरूले बुझ्नु पर्ने होइन वास्तविक सहितको हो भनेर मलाई हेरेको भए हुन्थ्यो यो बुढेसकालमा अठासी वर्ष भइसके परिवार कोही पनि छैन एउटा जान थिरोको पिरले खसी बुहारी थिए पतिको बिजोग खप्न नसकेर आत्महत्या गरी चाहिँ नाति नातिना कोही पनि छैन यो बुढो मान्छेलाई होइन यो देशले हेर्नु पर्ने होइन भने अहिले <coughs> <coughs> मैले पेटमा अन्नको दाना हाल्न नपाएको पनि महिनौ भइसक्यो पानीको भरमा बाँच्नु पर्या छ <coughs> यस्तो भन्दा त बरु सहिद परिवारलाई ड्यांग ड गोली ठोक मर्ने गिरा भो आत्मा ने शांति पाउने थियो, कुलंगार नेता तिमर जस्ता अभिशापुर देश ने पा देश को लगी ठूल दुर्घटना हो तिमरला डाका हो हेर्नुहोस् हाम्रो चाहिँ यो पुलिया गाउँमा नुन नसर्नुहोस् हामीबाट एकदम गल्तीमा हेर्नुहोस् हामीले चाहिँ एकदम हृदयदेखि माफ गर्छौँ र अझैदेखि हाम्रो यो जुन पार्टीका जति पनि यो पार्टी चाहिने सहिद छन् यिनीहरूलाई हामी खारेज गर्छौँ हामी अब वास्तविक सहितलाई सम्मान गर्छौँ कुरा के छ भनेर मने अहिले हजुरबाको कुरोले मैले हाम्रो पनि आँखा खोलेको अवस्थामा मैले हामीबाट भएको सबै गल्ती स्वीकार्दै म वास्तविक सहित परिवारलाई सम्मान गर्छौँ भन्ने मान्यता मैले हाम्रो पार्टीले तत्काल बनाएको छ होइन होइन आफूलाई नेता तिमीहरू तिमीहरूले गर्नु खोजे कि होइन यस्तो यस्ता मान्छेलाई होइन उचाड बानी होइन विचार बुढा है बिचार बुढा नत्र जनताले हाल्टा हाल्लान् हामी एक के सहीत को सम्मान प्रतिक्रिया हमगाना हो कार्यक्रम हसाऊत रेडियो एक सौ चार मेगा